और पार और पार टाइम, टाइम चेक प्रभावकारी स्वास्थ्य सेवा कोतनगर पोलिटिनिकारी एवं रतनगर, रतनगर मेडिसिन सेंटर रत्नगर दुई मेन रोड टाड़ी चौक चितोवनी प्रभावकारी स्वास्थ्योलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टरको विशेष फिजिसियन डाक्टर सहितको दैनिक पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्जोनी तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बालरोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा, फार्मेसी सेवा तथा वरिष्ठ हार्ड जो नसारोग ट्रमा सर्जन एवं प्रत्यारोपण डाक्टर पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का पोल्ने जोर्नी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लीनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेनरोड टाड़ी चौक चितोवन फोन शून्य छप्पन्न पांच साठी तीन सौ एक चालीस एम्बुलेन्स अंठानब्बे चार पचपन्न चौसठ दुई सौ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 नमस्कार अर्पण सँगै राज कार्यकर्ता पक्रा वाइसीएल चितवनले अनिश्चितकालीन जिल्ला बन्दको घोषणा गरेको छ आज बिहान जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा हिजो साँझ पक्र परेका आफ्ना छ कार्यकर्ता रिहा गर्न प्रशासन सहमत नभएपछि बिहान दश बजेबाट बन्द घोषणा गरेको वाइसीएल का जिल्ला संयोजक ईश्वर साबकोटा सुमनले जानकारी दिनुभयो बन्दको घोषणा गरिएसँगै वाइसीएल का कार्यकर्ताले भरतपुर नानगढ़ रत्नगर पर्सा रामपुर चनौली पार्वतीपुर लगायतका क्षेत्रमा प्रदर्शन गरी बन्द गराउँदै हिँडेका वाइसिएलले जिल्ला बन्दको घोषणा गरेसँगै स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढ़ाएको छ जिल्लाका मुख्य स्थानमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएका छन् चितवनको नानगटमा चन्दा आतंक मचाइरहेको आरोपमा वाइसीएलका उत्तम गुरूङ भरत मगर विशाल मरटा मधु मनोज कुमार शेर्पा र रवि प्राजुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो पक्राउ परेका आफ्ना कार्यकर्ता छुटाउन पुगेका वाइसेलले हिजो साँचौवटा प्रहरीकारले नानगढ़मा दुईजना प्रहरी जवानलाई हातपात समेत गरेका थिए वाइसेलको जिल्ला सम्मेलनका लागि भन्दै रकम असलले गरेको अवस्थामा नानगढ़का विभिन्न स्थानबाट उनीहरूलाई प्रहरले पक्राउ गरेको कुछ जनाएको छ नेता वार्तामा नबस्ने निर्णय गरेको नेकपा माओवादी नेतृत्वको मोर्चाले आन्दोलनका कार्यक्रम तय गर्दैछ आन्दोलनका कार्यक्रम तय गर्न अहिले नेकपा माओवादी कारले बुद्धनगरमा बैठक बसिरहेको छ बैठकमा चुनाव बेथोल्ने बीथो न अपनाउने रणनीति र संघर्षका बारे छलफल भइरहेको माओवादी सचिव देव प्रसाद जानकारी दिनुभयो मोर्चाले तत्काल उच्च स्तरीय राजनैतिक समितिसँग वार्ता नगर्ने भएको छ असन्तुष्ट दलहरू समिक्त मोर्चाहरूको मंगलबार बसेको बैठकले सशर्तसहित वार्तामा नबस्ने निर्णय गरेको नेकपा माओवादीका सचिव देव गुरूङले जानकारी दिनुभयो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 मोर्चाको बैठकले निर्वाचनका विषयमा ठोस धारणा अघि नसारेपछि निष्कर्षविहीन भएको थियो मोर्चाले आज निर्णय गरेपछि फेरि गठबन्धनको बैठक बसी निर्वाचनका लागि रणनीति तयार गर्ने बुझिएको छ यसबीच संविधानसभा निर्वाचनको सुनिश्चितताको माग गर्दै सद्भावना आनन्दी देवी नेतृत्वमा रहेका दलहरूले सरकारको ध्यान आकर्षण गराउने भएका छन् दलहरूले आज दिउँसो अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेगमिला भेटी विभिन्न मागसहितको ज्ञापन पत्र बुझाउने कार्य नेपाली ह्यार समूह शहरी विकास मंत्रालय अंतर्गत का वेबसाइट गरी सरकारी निर्णय के विरूद्व में अधिकार सावजनिकपन्न बागमती सभ्यता एकीकृत विकास समिति वेबसाइट बागमती डट जीओवी याकरहरूको समूहले वसन्तपुर दरबार स्क्वायरबारे नकारात्मक टिप्पणी गरेको छ याक गरिएको साइटमा हनुमान ढोका दरबार क्षेत्र नैकरण गर्न लागेको भन्दै यसअघि भएको करारनामा खारेज गर्न माग गरिएको छ याकरहरूले सरकारका वेबसाइट या शुरूआत भन्दै निर्णय खारेज नभए अझ आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् पूर्वी चितवनको भण्डारामा रहेको मत्स्य विकास केन्द्रमा माछाको भुराको माग अत्याधिक रहेको छ चितवन सहित देशका विभिन्न जिल्लामा माछा आकर्षण बढ़न थालेपछि केन्द्रमा माछाको भूराको माग अत्याधिक रहेको हो पूर्वको बाह्रदेखि पश्चिमको बर्दियासम्म सोह्र सत्र जिल्लाबाट केन्द्रमा भूरा आउने गरेको केन्द्रका प्रमुख एवं वरिष्ठ मत्स्य विकास अधिकृत शंकर प्रसाद जानकारी दिनुभयो माघ अत्याधिक भएपछि मत्स्यवीज उत्पादन क्षमता बढ़ाउने समेत तयारी गरेको वरिष्ठ मत्स्य विश अत दावाल भनाई कांत्रालय बजे सहित कार्यक्रम आने पहल भईर ईजरायल पान मध्य पूर्व में शांति स्थापना का आगामी नौ महीना भी समझतमा समझौता में पुग्ने इस क्र को अमेरिकी विदेश मंत्री जोन केरी आगामी दुई हप्ता ईजरायटाइन मध्य कुनै एक ठामा द्विपक्षीय वार्ता हुने केरीले बताएका छन् सो वार्ता सबै प्रमुख मुद्दामा केन्द्रित हुने जनाइएको छ अमेरिकामा आयोजित पत्रकार सम्मेलनमा केरी सँगै इजरायली न्यायमन्त्री सिपी लिबनी र प्यालेस्टनी वार्ताकार साएब एराकात पनि सहभागी थिए र दक्षिण अफ्रिका र श्रीलंका बीचको पाँचौं तथा अन्तिम एक दिवसीय क्रिकेट आज हुँदैछ श्रीलंका श्रृंखला तीन एकले जितिसकेकाले आजको खेल पाउन टोली दक्षिण अफ्रिकालाई प्रतिष्ठाको मात्र हुनेछ श्रृंखला आफ्नो पक्षमा पारिसकेको घरेलु टोली श्रीलंका आज पनि जित आत्मसात गर्ने कोशिशमा रहनेछ श्रीलंकाले पहिलो दोस्रो र चौथो तथा दक्षिण अफ्रिकाले तेस्रो खेल जितेको थियो श्रीलंका बसाइका क्रममा दक्षिण अफ्रिकाले तीनवटा टी ट्वेन्टी क्रिकेट श्रृंखला पनि खेल्नेछ अवस्था बिहान एघार बजेको अर्पण खबर सकियो ध्रुवराज नमस्कार।